अर्पण टाइम चेंज अर्पण टाइम चेन्ज अहान को एगार बजे अहान को एगार बजे एस बर में मल्टी मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदीकन पांच विषय में मत्र एसएलसी और प्लस टू कर पाईने साथे इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहानी चार पर्षा हिमलयन बैंक माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार, चार नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो चा इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियोसारभरि के शासनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता खबर विस्तारमा सरकारले आज आर्थिक वर्ष दुई हजार सत्तरी बजेट ल्याउने भएको छ आज अपरान्न करिब पाँच खरब बाह्र अरबको बजेट ल्याउने गरी अर्थ मन्त्रालयले तयारी थालेको छ चुनाव र तलब संगे ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यादेश मार्फत सरकारले बजेट ल्याउन लागेको हो राष्ट्रिय योजना आयोगले दिएको पाँच खरब छ अरबको भन्दा केही ठुलो आकारमा बजेट आउने अनुमान गरिएको छ अर्थ मन्त्रालयले आज राष्ट्रपति डाक्टर रामवरण यादवलाई विनियोजन विधेयक दुई हजार ऋण उठाउने विधेयक दुई ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक दुई हजार गर्ने राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट पेस गरिने भएको छ उच्च स्तरीय राजनीतिक समितिका नेताहरूले आज अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मेसँग छलफल गर्ने भएका छन् विपक्षीमा रहेको नेकपा नेता गर्ने वार्ता र सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न आग्रह गर्ने भेट गर्न लागेका हुन् चुनावी परियोजनाका लागि गठन भएको वर्तमान सरकारले चुनावभन्दा पनि बाहिरी क्रममा अल्झिएको निष्कर्ष निकाल्दै हिजो बसेको राजनीतिक समितिको बैठकले अध्यक्ष रेग्मीसँग छलफल गर्ने निर्णय गरेको थियो मेरो स्थान भने अझै तय भइसकेको छैन एकीकृत नेकपा माओवादीको बैठक आज बस्दैछ पछिल्लो समयमा आन्तरिक विवादमा अल्चिएको एकीकृत माओवादीको ब्युरो तथा राज्य समिति इन्चार्जहरूसहित बस्ने बैठकमा आउँदो विस्तारित बैठकबारे छलफल हुने जनाइएको छ पार्टी उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराईले दिएको राजीनामा पछि आएको विवाद सुल्झाउन एकीकृत माओवादीले विस्तारित बैठक डाकेको हो सो विवादलाई विस्तारित बैठक अघि नै सामान्य सहमतिका साथ मिलाएर लैजना बैठक बस्न लागेको हो बैठक पार्टी केन्द्रीय कार्यालय दिउँसो तीन बजे गुडीरैको जीवबाट खसेर दाङमा दुईजना गम्भीर घाइते भएका छन् भालुवाङबाट लम्बाइतर्फ आइरहेको लो एक ज चार नौ एक नम्बरको जीवबाट खस्ता चौलाही दुईका 38 वर्षीय कुमारी चौधरी र उन्चालिस वर्षीय बामदेव चौधरी घाइते भएको वडा प्रहरी प्रहरीकारले लम्बईले जनाएको छ तीव्र गतिमा रहेको जीव सडकका खाल्टाखुल्टीमा अनियन्त्रित हुँदा उनीहरू खसेका थिए घाइते दुवैको प्राथमिक स्वास्थ्य केन्द्र लम्बईमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ दुर्घटना सिन्हनिया सात लठकका हिजो बेलुका सात बजीतिर भएको थियो शनिबारदेखि मनसुन केही निष्क्रिय भएको छ चा, न्यूनचापे क्षेत्र दक्षिणतिर सरेकाले मनसुनको सक्रियता कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार दुई तिन दिनसम्म मनसुनको अवस्था स्थिर रहन्छ तर केही ठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ आइतबार सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुने र अरू हल्का पानी पर्ने सम्भावना रहेको छ काठमाडौँ र आसपासको क्षेत्रमा अहिले चर्को घाम लागेको छ काठमाडौँमा आइतबार बिहानको तापक्रम चौबिस डिग्री सेल्सियस दिउँसो तापक्रम बढेर उन्तिसदेखि 31 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ बिहान पाँच बजेर अठार मिनटमा सुल्झिएको घाम बेलुकी 7 बजे सात बजेर दुई अस्ताउने अस्ताउनेछ इजिप्त का अब्दस्त राष्ट्रपति मोहम्मद मूर्सी और मुस्लिम ब्रदरहुड का सदस्य विरूद्ध तैंको एक अदालत ने आज जांच शुरू कर उनका पार्टी का सदस्य विरुद्ध उचुरी पड़े जांच शुरू कर अदालत ने जनाये जांचोची उचाई को सैनिक ब्यारे में हमला अर्थव्यवस्था में नोकसान पुरात आरोप लगे तर अदालत ने उचुरी कसलेबारे में खुला छेन मूर्सी सेना ने तीन जुलाई में राष्ट्रपति पदबाट हटाए अब्दस्त कर उनरबंद में राखी को यता अमेरिका र जर्मनीले मोर्चीलाई र राजधानीमा जारी प्रथम दक्षिण एसियाली आम आमन्त्रण भलिबलको तेस्रो खेलमा आज नेपालले मालदिपसँग प्रतिस्पर्धा गर्ने भएको छ अहिलेसम्म एक खेलमा मात्रै जित्दै तेस्रो स्थानमा रहेकाले आज मालदिप्सलाई पराजित गरे मात्रै नेपाल फाइनल पुग्नेछ जारी प्रतियोगितामा मालदिप दोस्रो तथा नेपाल तेस्रो स्थानमा रहेको छ नेपाल र मालदिप्स बीचको खेल राखे राखी खपको कडब हलमा अपरान्न पाँच बजेपछि हुनेछ आज दिउँसो हुने पहिलो खेलमा श्रीलङ्का अफगानिस्तान भिड्ने भएका छन् लगातार दुई खेलमा जित निकाल्दै श्रीलङ्का यसअघि नै फाइनल पुगिसकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको टिम रहेको होस् त बिहान एघार बजी खबर सकियो हमालस्कार